traffic khabar traffic khabar traffic khabar नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कमबाट पनि संसारभरकै साथ सुनिरहनु भएको बिहान आठ बजेको ट्राफिक खबरमा स्वागत छ म महोत्तरीको जलेश्वर बर्दिवास सडकखण्डमा पर्ने सर्पल्लो आठमा हिजो दिउँसो ट्रकले ठक्कर दिदा एक किशोरीको ज्यान गएको छ न दुई नम्बरको ट्रकको ठक्करबाट स्थानीय पन्ध्र वर्षकी गुलसन खातुनको ज्यान गएको प्रहरीले जनाएको छ जलेश्वरबाट बर्दिवासतर्फ जाँदै गरेको ट्रकले बाटो काट्दै गरेकी किशोरीलाई ठक्कर दिँदा घटनास्थलमा ज्यान गएको जिल्ला प्रहरीकारले महोत्तरीका प्रहरी नाब निरीक्षक विगन यादवले जानकारी दिनुभयो ठक्कर दिने ट्रक र त्यसका चालकलाई इलाका प्रहरीकारले रामोपालाराको मतीरवाक खण्ड अन्तर्गत उत्तर झिटकैया चार स्थित सड़कमा हिजो बस पल्ट्दा दुई प्रहरी सहित छत्तिस जना घाइते भएका छन् जैतापुरबाट यात्रु बकेर कलैयातर्फ जाँदै गरेको नातेन पाँच सात चार छ सा नम्बरको बस सडकबाट पोल्टिएर खेतमा पुगेको थियो घाइतेलाई स्थानीय बासन्दा सशस्त्र प्रहरी बल सुरक्षा बेस उत्तर झिटकैयाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक बुद्धिबहादुर बस्नेत प्रहरी चौकी जैतापुरका प्रहरी हबलदार भक्तबहादुर एउन्जल लगायत टोलीले उद्धार गरेको थियो यता पृथ्वी राजमार्ग अन्तर्गत कोरिन्टारमा हिजो बिहान दुईवटा ट्रकी आपसमा ठोकिँदा आठजना गम्भीर घाइते भएका छन् नानगढबाट काठमाडौँ जाँदै गरेको नाचार्ख चार छ आठ र विपरीदिशाबाट आउँदै गरेको ना तिनख पाँच नौ छ तिन नम्बरको ट्रक कुन टार केबल कार र स्टेसन नजिकै ठोकिँदा दुर्घटना भएको जिल्ला प्रधिकारले चेतावनी जनाएको छ दुर्घटनामा परी गम्भीर घाइते भएका आठजनाको भरतपुरमा उपचार भइरहेको छ विश्व ब्याङ्कको अनुदानमा पर्सामा सञ्चालित ग्रामीण पहुँच सडक सुधार कार्यक्रम अंतर्गत निर्माणाधीन पोखरिया लंगडी भिश्वा सड़कखंड ग्राबेलिंग ठेकेदार गुणस्तरहीन काम गरेको पाइएको छ सडकखण्डमा ग्राभेलिङ गर्दा गुणस्तरहीन काम भएको भन्दै स्थानीयले व्यापक विरोध गरेपछि विश्व ब्याङ्कका इन्जिनियर सुदर्शन श्रेष्ठ नेतृत्वमा दुई सात अघि पुगेको प्राविधिक टोलीले स्थलगत अनुगमनपछि सुधारको निर्देशन दिएर गएको थियो तर उक्त निर्देशनलाई अटेर गर्दै ठेकेदार लोम्बिनी पप्पुजेबी निर्माण कम्पनीले धमाधम गुणस्तरहीन कामलाई निरन्तरता दिएको मोरलीका स्थानीय सुरेश रामले आरोप लगाउनुभयो सडक उपभोक्ता समितिका पदाधिकारी समेत काम गुणस्तरहीन भएको आरोप लगाइरहेका छन् अब सम्पूर्ण सडकको वर्तमान अवस्थाको बारेमा जानकारी यति बेला नारायणगढ टौँडा सडक खण्ड खुल्ला छ त्यसै गरी नानगढ मुगलिन मुग्लिन विशेष काठमाडौँ मुग्लिन दमली पोखरा नानगढ परासी सडक खण्ड पनि खुल्ला छन् खबर खबर फोटो पॉइंट, डिजिटल कलर एक सौ राित नंबर शून्य छप्पन्न पांच फोन शून्य तिरसठी मोबाइल नंबर अंठानब्बे पांच पचास एकसठी सात सौ तिरचालीस अवस्था बिहान आठ बजेको ट्राफिक बरे तिनै ध्रुवराज बिदा भए नमस्कार ट्राफिक खबर छाला तथा यौन रोगका बिरामीहरूलाई सुवर्ण अवसर रत्ननगर अस्पताल प्राली टाढीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहरर्ष जानकारी गराउँदछौँ पुरानो भन्दा पुरानो दात एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दात डन्डीफोट घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हात फुट्ने कुष्ठरोग आदि समस्या भएका बिरामीहरूको स्वास्थ्य परीक्षण यौन रोग सम्बन्धी शीघ्र यौन सन्तुष्टि नहुने धाउ हुने पोल्ने दुख्ने सेतो बग्ने स्वप्नदोष गोनरिया भिरङ्गी आदि सम्बन्धी समस्या भएका प्राली पुनश प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार सुगरको बिरामीहरूलाई निशुल्क रक्त परीक्षण शिविर सञ्चालन भइरहेको पनि सहरर्ष जानकारी गराउँदछौ